उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफ स्टेशनहरूबाट एकैसाथ हरेक एक मंगलबार र शुक्रबार राति सवा नौ बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी विगतकै सातादेखि भ्रमर उपन्यास सुन्दै आएका छौ आजको श्रृङ्खलामा पनि हामी रूपनारायण सिंहको उपन्यास भ्रमरको छैठौं श्रृङ्खला लिएर आएका छौं भ्रमर मौलिक उपन्यास हो त्रिभुवन विश्वविद्यालय मानविक तथा समाजशास्त्र संकाय अन्तर्गत एमए नेपाली दोस्रो वर्षको नयाँ पाठ्यक्रममा निर्धारित पाठ्य पुस्तक उपन्यासको छैठौं श्रृङ्खला अब वाचन शुरू हुन्छ पृष्ठ एकात्तरबाट वीणा र आमाका सामने मुख देखाउने साहस छ त्यसको मनमा आउन लाग्यो साथै विजयाको समस्या समाधान गर्ने उपाय पनि उपस्थित हुँदा शेखरको चिन्तित हृदय बल्ल प्रफुल्ल भयो औ विजयालाई वृद्ध बस्नेतको आश्रममा राख्ने निश्चय गरेर रा। मगर शेखर मगरबुढाका घरतिर हिँड्यो विजयालाई शेखरले संक्षेपमा भन्यो विजया एउटा नेपाली परिवारमा म तिम्रो बास ठिक गराइदिनेछु हिँड विजया केही नभनी शेखरका पछि लागे हावडाको मूल सड़कमा आएर शेखरले विजयालाई ट्याक्सीमा चढायो स्वयं ड्राइभरसित अघिल्तिर बस्यो हिँड एक सय सर्कुलर रोड टैक्स प्रबल बेगले हरिशन रोड तीन लगे मानिस मानस अगिदी इन अनुसरण करते थे इिरोक्स में चढ़ने बित ती दुई अपनी अर्क टैक्स में चढ़े एवं ड्राइवर का कान में के ड्राइवर ने टाउको हल्ला अगिलो टैक्सला पछ्या थाले हवडा पुलमा दुई ट्याक्सीका बिचमा हातभरिको मात्र अन्तर रह्यो पुल पार गरेर अघिल्लो ट्याक्सी बडा बजारका मुखमा पुग्नै आँटेको थियो एक्कासी ड्राइभरले ट्याक्सी थामेर शेखरमाथि आक्रमण गर्यो शेखर आफूलाई यसरी एक्कासी धुर्ताहरूको पन्जामा देख्दा बिमुड भयो विजयालितु देखेर चिच्च्याएर ट्याक्सीबाट हामफाल्न खोजेकी थिए पछिल्लो ट्याक्सीबाट एउटा सिख आएर त्यसलाई जुरको उचालेर दबुर्यो उता शेखर र ड्राइभरको कुस्ती परिरहेको थियो पछिल्लो ट्याक्सीबाट एउटा मुसलमान दबुरेर शेखरमाथि आक्रमण गर्न थाल्यो निमेशभरिमा यस्तो अद्भुत काण्ड सम्पादन भयो शिखले विजयालाई पछिल्लो ट्याक्सीमा राख्यो ड्राइभर तयार थियो पछिल्लो ट्याक्सी प्रचण्ड बेग्ले स्ट्यान्ड रोडप्रति भाग्यो सडकका मानिसहरू एकछिन हदबुद्धि भएर योमा आमानवीय दुष्कर्म हेरिरहे गुण्डाहरूका छुराका डरले एकछिनसम्म त तिनीहरूले छेउमा जान पनि साहस गरेनन् तर यता अर्को मोटरमा शेखर दुईजना मानिससित लडेको देख्दा तिनका एक दुई सुराहरू अघि बढे औ अरू चाहिँ पुलिस पुलिस खुन खुन भनी कराउन लागे तर ती मानिसहरू पुग्नुभन्दा अघि नै शेखरलाई मुसलमानले छुराले पछिबाट हान्न खोज्दा केही उपाय नदेखि शेखरले ड्राइभरका कमरबाट छुरा निकालेर त्यो मुसलमान गुण्डाको छातीमा रोपिदियो साथै मुसलमानको छुरा पनि शेखरका दैनीय काखीमुनि गाडियो मोटर ड्राइभर भाग्न तर्कर गर्दै थियो तर त्यहाँ भेला भएका मानिसहरूले समातेर साफसँग छुटे अन्त्यमा घुइँचो चिर्दै पुलिसका कर्मचारीहरू घटनास्थलमा उपस्थित भए कलकत्ताको उत्तरप्रांत प्रान्त श्याम बजारमा एउटा नेपाली परिवार आएर बसेको प्रायः पाँच छ महिना भएको छ परिवारमा एउटा मध्यवयस्क नेपाली अरू तिनकी मुखेनी अब एउटा वृद्ध विधवा छन् यस परिवारको सम्पूर्ण भार छ एउटा तरुणीमाथि नोकरचारक अराउनु घरका निमित्त सौदापात किन्नु सबैको सुविस्ता हेर्नु र सुप्रबन्ध गर्नु सबै कुराको तत्वावधान यही तरुणी गर्छ विलक्षण छ यसको गृह सञ्चालन गर्ने निपुणता परिवारको मुख्यनीको स्वास्थ्य बिग्रेको बुझिन्छ ती धेरै जस्तो पलङमा सुतिरहन्छन् अनुहारमा विषाद र दुश्चिन्ताको कालो छायाँ स्पष्ट अङ्कित छ गृहस्वामीको अधिकांश समय बाहिर बित्छ घरमा तिनको विशेष बाह छैन औ घरका मानिससित वार्तालाप गर्ने तिनको अभिरुचि देखिँदैन सहरका नाना जातका व्यापारीहरू बेला बेलामा घर आउँछन् औ यस्ता समयमा गृहस्वामी दिनभरि यिनीहरूसित व्यापार सम्बन्धी चर्चा गरिरहन्छन् वृद्धाको जप तप पूजा आजदेखि अवसरै छैन कलकत्ता सहरको हल्लाले तिनको मनप्राण प्राण विरक्त पारिसकेको छ विदेशीहरूको संसर्ग र छुतका भएले ती सधैँ सन्तस्त रहिरहन्छन् शरीरमा काँडा उम्रेका छन् रामराम बुढेसकालमा खुजातहरूदेखि धर्मको रक्षा कसरी गर्ने यही कारण दुश्चिन्तामा विध डुबेकी छन् तर यस्ता विकट समस्यामा पनि बुढियालाई एउटा ठुलो सान्वना छ नित्यप्रति घामै नजुल्की बुढिया गङ्गाजीमा नुहाउन जान्छन् गङ्गा स्नानको पुण्यलाभका लोगले मात्रै बुढिया कुनै प्रकारले कलकत्ता जस्तो जगन्य स्थानमा बस्न राजी भएकी छिन् दिन दुई प्रहर बितिसकेको छ घरमा चकमन्न सन्नाटा छ गृहस्वामी बडा बजार गएका छन् व्यापारको अड्डामा नोकर चाकर तल्ला तलामा कामधन्दा शेष गरेर पल्टिरहेका छन् वृद्धा पूजागृहमा ध्यान माग्ना छिन् माथिल्ला तलामा एउटा ठूलो शयनकक्ष छ गृहस्वामी नि जाल्ने र छन् सैयाका एक प्रान्तमा बसेर बीणा एउटा पुस्तक पढेर महिनादेवीलाई सुनाइरहेकी छ महिनादेवीको दृष्टि बीणाको मुखमा निबद्ध छ तिनको मलिन अनुहारमा बीणाप्रति ठूलो करुणा र ममताको झलक छ एकमात्र सन्तान शेखरले गृहत्याग गरेको दिनदेखि बिणा नै तिनका जीवनको एकमात्र सहचर्य औ सान्त्वना भएकी छ सा। बीणाको तार पाएर मोहनले बनारसबाट सोझो कलकत्ता आएर शेखरको खोजी गर्यो होस्टेलका सेक्रेटरीबाट थाहा पायो शेखरले एक दिन एक्कासी होस्टेल परित्याग गर्यो कहाँ जाने हो केही भनेन कसैलाई थाहा भएन मोहनले कलकत्तामा नेपालीहरू बस्ने स्थान एक, एक गरी चहर्यो चिनी जानेका नेपालीहरूसित सोध्यो तर शेखरको कतै पत्तो पाएन अखबारहरूमा सूचना दिएर शेखरलाई घर फर्कने विन्ती गर्यो तर सबै व्यर्थमा शेखर कुन कुनामा लुप्त भयो कसैले चाल पाउन सकेन आखिरमा विमर्श चित्त औशुष्क मुख मोहन दार्जिलिङतिर लाग्यो मोहनको मुख र भाव लक्ष्य गरेर महिनादेवी शोक र संतापले आकुल भए वीणाको हृदयमा हाहाकार मचियो जीवनमा रहेपेको आशा मेटियो जाने बेलामा बीणालाई एकान्तमा बोलाएर मोहनले भन्यो बीणा तिमी आमाको जिम्मा रह्यो आमाको तिमीले राम्रो हेरचाह सुसार गर्नेछौ यसमा त्रुटि हुनेछैन म जान्दछु तिम्रो श्रद्धा र प्रेमले आमाका मनस्ताप सबै बिलाएर जानेछन् कति महीना बीते तर शेर को समचार कई छेन दश आयो साराले ने दशें मने कहीं भेट नातागोता का मानसली आपस्त में मा भेटघाट करे टीकाटाला अल्पदिन को समस्त समाज जीवन का दुख र कष्ट बिर्स दशैं का चाड़ में आत्मविस्मृत भ तर दुईवटी नेपाली स्त्रीहरूका निमित्त समस्त संसार सुन्ने थियो माताको हृदयमा सन्तान विच्छेदको तीव्र ज्वाला निरन्तर बलिरहेको छ त्यहाँ शीतल शान्त समीरको स्पर्श कहाँ हो तरूणी प्रेमिकाको सन्तप्त छातीमा छ प्रेमिकाको असह्य विरह वेदेन त्यहाँ पूजा पर्व मनाउने उत्साह छ कहाँ हिउँद लाग्यो प्रकृतिको रूप फेरियो सूर्यको दर्शन दुर्लभ हुन लाग्यो चारैपट्टि कुहिरो र बादल बाहेक केही देखिँदैन महिनादेवीको स्वास्थ्य दिनदिनै बिग्रन थाल्यो कसैसित केही भन्दैनन् गृह कार्यमा रात दिन लागिरहन्छन् औ पतिको सेवामा कति पनि त्रुटि पर्न जाँदैन तैपनि जीवन तिनको शुष्क निरस भएको छ यन्त्रले चलाएको पुतले झैँ ती खान्छन् बस्छिन् अब सुत्छिन् तर जीवनका आशा उमङ्ग र उत्साह केही पनि छैन शारीरिक रोगको केही निदान नहुँदा डाक्टरहरूले मनको रोगका निमित्त दार्जीलिङ छोडेर अनेत्र जाने सल्लाह दिए ललित सिंह मुखेनी बिणालाई लिएर कलकत्ता लागि बीणा कलकत्तामा मैनादेवीको निरन्तर सहचरी भई तिनका सुसारमा लागि मैनादेवी धेरै जसो पलङमा समय बिताउँछन् औ बीणा छेउमा बसेर आफ्नो पाठ्य पुस्तक पढ्छि म्याट्रिक परीक्षाको समय आयो बीणाले कलकत्तैमा परीक्षा दिए औ परीक्षा शेष गरेर फेरि मैनादेवीको स्याहारमा लागे बिहान बेलुका यी दुई कि त गङ्गाका किनारमा कि त मैदानमा डुन निस्कन्छन् एउटा व्यथाले एकै विषातले दुवैको जीवनमा ठूलो व्याघात पुर्याएको छ दुवै परस्परका मार्मिक दुःखको अनुभव गर्छन् मौन अव्यक्त तर गम्भीर सहानुभूतिले दुवैका हृदय द्रवीभूत छन् यस्तो अवस्थामा ती दुईमा अथाह अखण्ड प्रेम हुनु नितान्त ता स्वाभाविक कुरो हो मोहन ठूलो उल्लासित दगुडेर माथि आयो कोठामा पसेर त्यसले भन्यो अत्यन्त आनन्दको समाचार बीणा प्रथम श्रेणीमा पास मैना मैनादेवीको मलीन अनुहारमा आज अनेक दिनपछि हाँसोको रेखा देखा पर्यो पलङबाट उठेर तिनले बीणालाई अङ्गालो हालेर मुहाई खाइन् तिनको मातृ हृदयको सञ्चित प्रेम विगलित भएर अश्रु रूपमा बग्न थाल्यो आनन्द र गर्वले तिनको मुख उद्दिप्त भयो बीणाले भक्तिभावले मैनादेवीलाई भनिन् लौ मोहन सेतुलाई मोटर ल्याउन भन् मैले कालीघाटमा देवीलाई भोग दिने प्रतिज्ञा गरेकी थिएँ तपनि हिँडा हामीसित कालीघाटको मन्दिरमा देवीको प्रतिमाका अघि महिनादेवी अनेक बेरसम्म नतमस्तक भएर बिराइन् दुई हातका राताराता फूल छन् औ तिनका मुद्रित आँखा मुनि आँसुका दुई थोक्पा झल्किरहेका छन् मातृहृदयको करुण अव्यक्त क्रन्दन देवीका अगिति ज्ञापन गरिरहेकी छिन् आखिरमा सुदीर्घ निश्वास तानेर तिनले हातको फूल देवीका चरणमा समर्पण गरिन् औ आँखाका आँसु पुस्तै बिणाली हात समातेर बाहिर निस्किन् मोहन तिनका पछि निस्कियो मैनादेवी र वीणालाई मोटरमा बसाएर मोहन ड्राइभरसित अघितिर बस्न लागिरहेथ्यो हर्थात् मोहन बाबुको ध्वनि त्यसका कानमा पर्न गयो परशुराम बस्नेत र माया अर्को मोटरबाट ओराल्न लागेका थिए मोहनले तिनीहरूलाई देख्ने बित्तिकै विरक्त भावले मुन्टो फर्कायो तर परशुराम बस्नेतले द्रुत पदले आएर मोहनका वायुद्वे समातेर मोहन बाबु समा बुढामानीसित अभिमान गर्नु तिमी जस्ता शिक्षित युवकलाई सुहाउँदैन मोहन साह्रै लज्जित भयो तिनले वृद्धलाई हत्तपत्त प्रणाम गर्यो बुढाको मुख कौतिक र हाँसोले उज्यालो भयो साथै मैनादेवीपट्टि फर्केर वृद्धले अत्यन्त मृद्ध स्वरले भने लौ तिमीहरू कलकत्ता कहिले आयो भने दिदी त्यही त म चिनी चिनी जस्तो लागेर छक्क परिरहेको थिएँ मैनादेवीले भनेन् पाँच छ महिना हुनु लाग्यो फेरि बिणापट्टि निर्देश गरेर भनिन् यो मेरी छोरी भने पनि हुन्छ बिणा मामालाई दण्डवत गर यता यो वार्तालाप हुन लागिरहेको थियो उता माया एक्लै उभिरहेकी थिए मोहनको त्यस्तो अवज्ञपूर्ण आचरणले त्यो एकछिन स्तब्ध भए औ आत्माभिमानी नै मायाले पिता र मोहनलाई छोडेर सरासर मन्दिरभित्र प्रवेश गरे मैनादेवीसित एकछिन बातचित गरेपछि बस्नेतलाई छोरीको स्मरण भएर मोटरपट्टि तिमीले दृष्टिपात गरे तर माया त्यहाँ थिएन बस्नेतले अत्यन्त अधिर भएर भने लौ त दिदी म एक दिन भेट गर्न आउला औ मोहनको आशा मात्र तिनले भने मोहन बाबु म एक सय साठी लोवर सर्कुलर रोडमा बसेको छु भोलि चार बजी आए बुढालाई निराश गरायो भने पाप लाग्नेछ यति भनेर वृद्ध बस्नेतले मन्दिरतिर हतार हतार प्रस्थान गरे घर पुगेर बिणाली मैनादेवीलाई सोधी कान्छी आमा ती मामा को हुन् महिनादेवीले भनिन् मायाका पिता परशुराम बस्ने ती नै हुन् तिनीलाई मैले सानैमा आसाम नै चुने कि उमेरमा मभन्दा धेरै ठुला भए तापनि सानैदेखि ती मलाई दिदी भन्छन् वीणाको मुख यो अप्रत्याशित उत्तरले किन्छित विवर्ण भयो मोटरबाट परशुराम बस्नेत माया ओर्लिएका मोहनले तिनीहरूलाई मुन्टो फर्काएको त्यसले समस्त लक्ष्य गरेका थिए त्यो युवती माया रहेछ भन्ने अहिले बीणालाई थाहा भयो राति भान्सामा बसेका बेलामा मैनादेवी बीणा परीक्षामा उत्तीर्ण भएको संवाद स्वामीलाई सुनाइन् ललित सिंह सुनेर खुबै प्रसन्न भए एकछिनपछि तिनले गृणीलाई भने उत्तम भो आज नेपालको एउटा थापा कर्णले मसित बिणाको बिहेको कुरा चलाएका थिए ती त्यहीँ कलकत्तामा घरबार गरेर बसेका छन् औ तिनको एउटै छोरो छोरो बिहे पास गरेर अहिले सहरमा तिन सय रुपियाँको चाकरी गर्दैछ चा। तिम्रो मत मिल्यो भने उचैसित बिणाको बिहे गरिदिने मेरो मन छ महिनादेवी स्वामीका मुखमा लिएर स्तब्ध भइन् मौन भइन् बज्राता महिनादेवीलाई हो होइन हुन्छ हुँदैन केही भन्ने शक्ति रहेन तिनले पक्क स्वामीको मुखमा हरिरहेन् कति दिन को आशा जीवन को एकमात्र इच्छा आज चकनाचर होना लगी रहे विरोप्त भैर आंख का सामने विनाश होना लगी रहे तर महिलादेवी छय तीन को प्रतिवाद करने संकल्प छह प्रतिरोध करने शक्ति केवल हिन्दू नारी को जन्म जन्म को अस्थि मजागत संस्कार छोरा छोरी को बीहे कुरा शिक्षा दीक्षा का क्रुरा भविष्य जीवन मार्ग प्रदर्शन का प्राचीन पद्धतिका हिन्दू परिवारमा गृहस्वामीको एकाधिपत्य हुन्छ गृहस्वामीको कुरा मात्रै चल्छ हिन्दू नारी हिन्दू पत्नी स्वामीको आज्ञापालन नतमस्तक स्वीकार गर्छन् प्रत्येक धर्मपरायण हिन्दू स्त्री यो आदर्शका अनुगामी नै छन् एक एकमात्र छोरालाई बिहे गरिदिउँला बीणा जस्तै गुणवती शिक्षिता रूपवती बुहारी घरमा ल्याएर जीवनका शेष दिन शान्तिपूर्वक बिताउँला भने थियो तिनको एकान्त अभिलाषा तर विधिको विधान भयो अर्कै छोरा कुन सुदूर विदेशमा छ पत्तो छैन स्वामी पुत्रको नाउँ पनि सुन्न चाहँदैनन् अब छोरीभन्दा पनि प्रिया बीणालाई अहिले स्वामीले अर्काको घरमा बिहे गरिदिने स्थिर गरिसकेका छन् महिनादेवी चुप लागेको देखेर ललित सिंहले अलिक रिसाएर भने किन चुप लागेको आजै बिणालाई यो कुरा सुनाऊ पर्सि आइतबार कर्णेल साहेब आफै कन्या हेर्न आउनुहुनेछ मैनादेवी तैपनि निरुत्तरै रहेन मोहन विक्रम कलकत्ता आएर बसेको प्राय एक महिना भयो त्यस दिन बनारसमा बस्नेतहरूको डेरामा शेखरप्रति परशुराम र मायाको आचार देखेर त्यो स्तम्भित भयो अब अत्यन्त दुःखित भयो परिश्रम अनुभवी वृद्ध तथा माया जस्तै शिक्षित युवतीले कहीँ मानिससित यस्तो अपमानजनक आचरण गर्लान् भन्ने मोहनले सपनामा पनि विचार गरेको थिएन शेखरले अपराध गरेथ्यो अन्याय गरेथ्यो साँचो तर अपराधी शरणापन्न भयो भने अपराधीलाई क्षमा गर्नु प्रत्येक शिक्षित नर नारीको कर्तव्य हो मोहनको बस्नेतमाथि विशेष श्रद्धा थियो औ मायाको ममतापूर्ण हृदयमाथि सम्पूर्ण विश्वास थियो शेखर अनुतप्त भएर गए थियो क्षमा प्रार्थना गर्न दोष स्वीकार गर्न बसनेत माया र बस्नेतले तिरस्कार बेङ्गेर तासिल्य बाहक अरू केही गुण देखाएनन् मोहनको बुढामाथि श्रद्धा औ मायाप्रति सानुभूति त्यही मूर्तमा अल्मियो औ साथै मित्रप्रति प्रेम र सानुभूतिको मात्रा बढ्न लाग्यो बस्नेतको डेरा पित्याग गरेर मोहन सरासर होस्टेल फर्क्यो शेखर सुत्केश हातमा लिएर ढोकामा उभिरहेको थियो मोहनलाई देख्ने बित्तिकै शेखरले सुसको हाँसो हाँसेर भन्यो कसो त मेरो भविष्यवाणी साँचो भएन तिरस्कार र अवज्ञा बाहेक मायाबाट अरू केही प्रत्याशा गर्नु दुरासा मात्र थियो मोहनले दारा किट्दै भन्यो पासा शेखरले मुसोको हाँसेर मोहनको हाँसो मात्र भन्यो ठिक हो पाछाडी तर त्यो पाछाडी एक अति कोमल रमणी थिए गुलाफको पत्रभन्दा पनि कमल हो औ यही पाषाणको संसर्ग र सङ्घर्षले त्यसलाई पाछाडी तुलाए अहिले त्यो करुणामय नारी म जस्ता हृदयमा पनि कठोर प्रहार गर्न सक्ने बाँकी छ तर मोहन को जान्ने त्यसमा पाछाडीको अन्तस्थलमा के लुकेको छ यति भनेर शेखर विदा भयो मोहनले विमुट भएर शेखरको प्रस्थान हेरिरह्यो त्यसपछि मोहनले एकचोटि पनि बस्नेतहरूको डेरामा खुट्टा हालेन एक दिन बस्नेती पत्रद्वारा निमन्त्रण गरे तर मोहनले उत्तरै दिएन अर्कोपालि बस्नेत र मायासित मोहनको चौकमा भेट भयो बस्नेत पसलमा के किन्न लागिरहेथे औ माया पसलतिर उभिएकी थिए मोहन पसल लिएर थियो मायासँग त्यसका आँखा जुधे मायाले हाँसेर नमस्कार गरे तर मोहन नदेखेजै गरेर अर्कोपट्टि लाग्यो माया लाजले भुतुक्क भए तर त्यसले पितालाई केही भनेन शेखर निरुद्देश्य भएको तार पाएर मोहन विचलित भयो तार पाउने बित्तिकै बस्नेतको डेरामा गएर तिनीहरूलाई धिक्कार्ने सब दोष तिनीहरूको टाउकामा हालेर हृदयको गुरुभार लाघव गर्ने प्रबल सङ्कल्प उसको मनमा सर्वप्रथम उत्पन्न भयो तर अल्पकालमा उसले त्यो सङ्कल्प परित्याग गर्यो बस्नेतहरू स्वार्थी तथा अभिमानी रहेछन् भन्ने कुरा उसको हृदयमा अङ्कित भइरहेको थियो यस्ता स्वार्थी परिवारमा गएर तिनलाई परिष्कार तिरस्कार गर्नु मोहनले अरण्यरोधन बराबर ठाल्यो आमाको व्याकुलता निवारण गर्नु तथा मित्रलाई कुदिनमा असहाय गर्न मोहन कलकत्ता लाग्यो उसका सारा उद्योग विफल भयो साह्रै मर्माहात भएर मोहन बनारस फर्क्यो तर बस्नेधरको डेरामा ऊ एक दिन पनि गएन बनारस फर्केको साता दिनपछि बस्नेती फेरि मोहनलाई पत्र लेखे तिनीहरू कलकत्ता जाने मायालाई मेडिकल कलेजका अध्यक्षका विशेष अनुग्रहले कलेजमा एउटा स्थान प्राप्त भयो अध्यक्षले पत्र पाउने बित्तिकै मायालाई कलकत्ता आउने आदेश गरेका छन् वृद्ध बस्नेत स्वयं छोरीलाई कलेजमा पुर्याउने भोलि छ बजी मोहनले तिनलाई स्टेसनमा भेटे वृद्ध साह्रै बाधित हुने मोहनले पत्र पाठ गरेर सचछिन्न पारेर फालिदियो वृद्ध बस्नेत ट्रेनले स्टेसन नछोडन् जसले मोहनको अपेक्षा गरिबसे तर मोहनको छाया पनि कति देखिएन ओकालती परीक्षा तेही वर्ष शेष हुने थियो मोहन परिश्रम गरेर ऐन र कानूनका चर्चामा तन्मय भयो औ परीक्षा शेष भएपछि त्यो सोझो कलकत्ता शेखरकी आमा कहाँ गयो अब अहिले मोहन त्यहीँ बसेको छ हिजो कालीघाटमा बस्नेत र मायासित भेट हुँदा मोहन साह्रै विस्मित भयो थियो औ शेखर प्रतिदिनको व्यवहार सम्झेर उसले अवज्ञापूर्ण मुन्टो फर्काएको थियो तर फेरि पशुराम बस्नेतका सर्व्यवहारले ऊ आफ्नो आचरणसित आफै लज्जित पनि भएको थियो आज समस्त दिन उसको दारूण दुविधामा बित्यो परशुरामको निमन्त्रणा स्वीकार गर्ने कि नगर्ने मोहन यस्तै सोच्नु परिरहेको थियो एउटा चाकरले आएर महिनादेवी उसलाई बोलाउँछिन् भन्ने खबर गर्यो चिन्ताकुल मोहनले बिस्तार बिस्तार महिनादेवीको शयनकक्षमा प्रवेश गर्यो मोहनले कोठामा प्रवेश गर्ने बित्तिकै मैनादेवीले भनिन् लौ बाबु सर्वनाश भयो तेरा बाले वीणाको बिहे कुन एउटा नेपालको ठिटोसित गरिदिने पक्का गरिसक्नुभएको छ बीणा र शेखर मेरा जीवन सम्बल हुन् यिनलाई छोराबुहारीको रूपमा देख्न नपाए म त आत्माघात गर्नेछु यति भनेर मैनादेवी रुन लागिन् मोहन मैनादेवीलाई कुनै प्रकार शान्त गरेर आफ्नो कोठातिर लाग्यो औ कोठामा पलङमा बसेर घोर चिन्तामा विमग्न भयो टेबल गाडीमा पाँच टंग टंग बज्यो मोहन विचारधाराबाट झल्यास भ्याउँच्यो औ ट्राममा चढेर त्यो सियालदह अभिमुख हिँड्यो सियालदह पुगेर ट्राममा ओर्लेर त्यो मोटरमा चढेर लोवर सर्कुलर रोडतिर लाग्यो एक नम्बरमा पुगेर मोटरबाट ओर्लेर मोहन मूल ढोकामा पुग्दा माया पनि ढोकाबाट बाहिर निस्कन लागेको थिए सहसा मोहनलाई सामने देखेर माया एकछिन अलमल्ल परे औ त्यसको मुख आनन्द र लाजले रातो भयो तर हिजोको मोहनको रुच रुक्ष व्यवहार स्मरण गरेर त्यसको अनुहार क्लिष्ट भयो मोहनलाई नमस्कार पनि नगरी माया सरासर सडकको पल्लापट्टि गरेर ट्राममा चढी मोहन एकछिन पक्क परेर मूल डोकामा उभिरह्यो बस्नेत दलानमा एउटा आराम कुर्सीमा बसी पुस्तक पाठमा तल्लिन थिए मोहनले अग्रसर भएर तिनलाई प्रणाम गर्यो कार्यक्रम श्रोती सन्देह तपाई अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेचिटोन्स र बिरता एफएम धरानको विजयपुर एफएम भोजपुरको रेडियो चमलङमा एफएम सिन्धुलीको रेडियो सहारा खोटाङको हलेची एफएम रेडियो बर्दिवास सर्लाहीको रेडियो एकता रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेची एफएम दोलखा जिरीको रेडियो हिमाली नुवाकोट एफएम मकवानपुरको हेर्नौँडा एफएम र प्रतिद्वनी एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ त्यसै गरी फलेवासको रेडियो पर्वत रूकुमको रेडियो सिस्ने पाल्पाको श्रीनगर एफएम पोखराको रेडियो तरंग दमौलीको रेडियो भानुभक्त तनहुँको रेडियो ढोरबाराही बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति समेक सुन्दै हुनुहुन्छ रेडियो प्युठान दांग को, को रेडियो मध्यपश्चिम बुटवाल को एफएम और बुटवाल एफएम गुर्मी रेडियो रेसुंगा कपिलवस्तु को रेडियो बुद्ध आवाज रेडियो कोवलपुर सल्याण को रेडियो राप्ती जाजरकोट को रेडियो हमो पाइला दैलेख को दुर्वता कैलाली टीकापुर रुलरिया को फूलबारी एफएम कैलाली एफएम दाङको रेडियो प्रकृति एफएम सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम जुम्लाको रेडियो कर्णाली हुम्लाको रेडियो कैलाश र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेगमा हामी रूपनारायण सिंहको उपन्यास भ्रमरको वाचन सुनिरहेका छौँ बस्नेत दलानमा एउटा आराम कुर्सीमा बसी पुस्तक पाठमा तल्लिन्थे मोहनले अग्रसर भएर तिनलाई प्रणाम गर्यो परशुराम बस्नेत मोहनलाई देखेर प्रसन्न भए तिनले मोहनलाई खुबै आदर सत्कार गरेर एउटा कुर्सीमा बसाए मोहन तिनका आदर यत्नले आप्यादित भयो बस्नेत इज्सत हाँसेर भने मोहन बाबु तिमीसित धेरै दिनदेखि भेट गर्ने इच्छा थियो हिजो तिमीलाई भेट्दा साह्रै आनन्द लाग्यो तिमीले हामीलाई देखेर मुन्टो बटार्यो तर म वयोवृद्ध भए तापनि तिमीसित भेट गर्न तगु मोहन चुप लागिरह्यो हुक्कामा एकछिन एक दिएर वृद्धले पुनः भने तिमीले मलाई कठोर ठाने होला मायालाई हृदयहीन माने होला तर मोहन बाबु हाम्रो दृष्टिकोण पनि त एक फेर बुझ्ने चेष्टा गर म थिएँ संसारमा नितान्त एक्लो जीवन सङ्गिनी हटात मृत्युमुखमा कवलित भए एकमात्र कन्या मेरो जिम्मा सुम्पिएर गएकी माया थिए मेरो जीवन सहचरी बुढेशकालकी सम्पूर्ण आशा भरोसा दाजीलिंग नेपाली समाज में मे बर्खर आकुना हो शेखर रेखर का परिवार थे दाजीलिंग समाज का नायक और केन्द्र प्रवास में इनको आतिथ्य प्राथना करें इनक संपूर्ण विश्वास करे शेखर शिक्षा रणना में विश्वास करे मेरी टुहरी सरला प्राण मयाला मैं शेखर को परिवार में अवैध यातायात मेरो विश्वास मेरो आत्मगौरव तथा मेरी बालिका मया को आत्ममर्यादा शेखर ने कठोर कराल कुठराघात कर माया को तरूण प्राण शेखर ने आपो बासना को यज्ञ में बलिदिन कतिपकोच मनेन इसभंदा बढ़ता मर्मस्पर्शी बीगांत नाटक तिमी कहीं सुनेौ ये वृद्ध ने मोहनपट जिज्ञासु दृष्टि फिराए वृद्ध का आंखा छोभ ग्लानी रपमान को संमिश्रित भाव <laughs> मोहनका नजिकका कुर्सी सारेर अत्यन्त शान्त स्वरले भने सुन मोहन म देवता पनि होइन पशु पनि होइन साधारण मानिसमा जो दोष गुण पाइन्छन् ती सबैदेखि म वर्जित छैन उपयुक्त अवस्थामा पाँचजना अरू शिक्षित र विचारवान मानिसले कसो गर्ने थिए म पनि शेखरप्रति त्यही गरिरहेछु क्षमा गर्नु ठुलो गुण हो म स्वीकार गर्छु तर क्षमा गर्नु दोषीको दोष बिर्सन एउटा कुरा हो अब त्यसलाई अँगालो हालेर हृदयमा स्थान दिनु अर्को कुरा हो मोहन यतिञ्जल ठुलो धैर्यसित बुढाको वक्तव्य सुनिरहेको थियो बस्नेतका कुरा टुङ्गिने मोहनले अधीर कण्ठले भन्यो बस्नेतजी व्यवहारिक ज्ञान बुद्धिमा मेरोभन्दा तपाईँको अनुभव बढ्ता तर यहाँ तपाईँले एउटा ठुलो भुल गरेको बुझिन्छ भनेका कुरा सबै साचा हुन् तर खेतको कुरा शेखर कुन भावनाले प्रेरित भएर तपाई र मायाका दोष स्वीकार गरेर क्षमायाचना गर्न आयो त्यो यथार्थ रूपले तपाईँले बुझ्नु भएन छ बस्नेते भन्यो शेखरको सन्ताप र अनुतापले अब केही सकिने छैन शेखरको करुणा र समवेदनाको हामीलाई केही आवश्यकता छैन मायाले उसलाई बिर्सिसकेपछि छ मानिसले दुस्वप्न बिर्से जस्तो यस्तो अवस्थामा शेखर मायादेखि जति टाढा रहन्छ दुबैका निमित्त त्यो उति नै कल्याणकारी हुनेछ तर शेखर बनारस आएको थियो अर्को कारणले भनेर मोहन तीव्र प्रतिवाद गर्न लागेको थियो यस्तै समयमा माया, समय माया दलानमा देखा परी, मायालाई देखेर बाक्य शेष नगरी मोहन चुप लाग्यो मायाले बिस्तारै अघि सरेर मोहनलाई गम्भीर भावले नमस्कार गरी और सरासरभित्र कोठामा गई मोहनलाई प्रति गर्ने शुद्धि पनि भएन कुर्सीमा त्यो अचल मौन रह्यो बस्नेत पनि एकछिन तमाखुको धुवा उडाउँदै निशब्द रह्यो मायाले त्यो निष्ब्धता भङ्ग गर्दै कोठामा प्रवेश गरी नोकरले सानो टेबल ल्याएर मोहनको अघि राखिदियो चियाको केति टेबलमा राखेर मायाले औतकपूर्ण दृष्टिले मोहनलाई हेर्दै भने मोहन हे बाबु ओकालती गर्दा विपक्षका दृष्टिकोणपट्टि ध्यान नदिए पनि होला तर विचार गर्दा त्यो कुरा चल्दैन अर्काको आचरणको विचार गर्ने गर न्यायाधीश हुन खोज्नेले एकतर्फी विचार गर्यो भने गर गर गर त्यो अविचार हुन जान्छ मानिसहरू त्यस्ता विचारलाई अन्याय भन्छन् यति भनेर मुसुका फेरि भने कुनै दिन तपाईँ जज हुनुहोला त्यसबेला यो कुरा स्मरण गर्नुहोला मोहनले शान्तो स्वरले उत्तर दियो म पनि तपाईँहरूलाई त्यही अनुरोध गर्छु विशेष तिमीलाई मायादेवी तिमी जस्तै शिक्षिदा नारीका कठोर आघात कठोर व्यवहारले शेखर साह्रै छुब्द भएर देश त्यागी भएको छ औ बिणा जस्तै सरला बालिकाको जीवन आज दुस्सह भइरहेको छ महिनादेवीको मातृहदय आज शुष्क छ त्यहाँ प्रचण्ड अग्निज्वाला दण्डना रहेको छ औ यसको प्रतिकार छ तिम्रो हातमा मायादेवी तिमीलाई म यही एउटा अनुरोध गर्छु तिमीले अखबारहरूमा एउटा सूचना शेखरलाई घर फर्कने अनुरोध गरी प्रकाश गरिदियो त्यसपछि मोहनले देवीको बिणालाई बुहारी तुलाउने ठुलो इच्छा अब ललित सिंहको बिणालाई थापा कण्डलको पुत्रीसित बिहे गरिदिने सङ्कल्पको वृत्तान्त सुनाएर भन्यो एउटी असहाय माताको चित्त शान्त गराउनु र अर्को निर्दोषी किशोरीको जीवन सुखी पार्नु तिम्रै आत्मा छ मायादेवी आज म यही अनुरोध गर्नुलाई यही भिक्षा मागेर तिम्रो डेरामा आएँ मायाका आँखा अश्रुपूर्ण भए औ त्यसले अति कातर दृष्टिले पितालाई हेरी मोहनको अनुरोध अस्वीकार गर्न ती दुइले एकपल्ट बिहान एघार बजेतिर मोहन एक रास अखबारहरू साम्य राखेर प्रत्येक अखबारका पत्र पठाउँदै थियो अङ्ग्रेजी हिन्दी र बङ्गालको प्रत्येक दैनिक अखबारमा निम्नलिखित सूचना प्रकाशित भए थियो श्री इन्द्रशेखर खड्का बिए तपाईँ जहाँ भए पनि यो सूचना पढ्ने बित्तिकै आमा आउ बिणाको मुख सम्झेर निम्नलिखित ठेगानामा तुरुन्तै आउनुहोला औ तारद्वारा त्यो कुरा जनाउनुहोला क्षमायाचना छ माया ठेगाना एक सय सर्कुलर रोड पिओ एन्टाली कलकत्ता सूचना पढेर मोहनको हृदय कृतज्ञताले पूर्ण भयो मायाको विनय र सौहाद्रले त्यो मुग्ध भयो आज शुक्रबार पर्सि आइतबार पढेल कन्या हेर्न आउने त्यसपछि कुरा पक्का गर्दा वर बन्दोबस्त आदि गर्दा महिना दिन लाग्ला यसैबीचमा अखबारहरूमा प्रकाशित सूचना अवश्य शेखरको दृष्टिमा पर्ला शेखर अखबार नपढिसक्दैन एउटा न एउटा अखबारको सूचना निश्चय त्यसले पढला औ पढेपछि त्यसको छुब्द हृदय शान्त होला आमाको माया औ बीडाको पवित्र प्रेमले अवश्य त्यसलाई घर फर्काउला मोहनको मु मुख आशार र आनन्दले उद्युप भएको थियो कल्पनाका सुख सपनामा त्यो विभोर थियो सहसा घण्टीले मोहनको ध्यान भङ्ग गर् रक्त भएर मोहनले टेलिफोन उठायो यी बडा बजारका पाटका व्यापारीहरू एक होरा ललित सिंहसित टेलिफोनमा कुरा गरिरहन्छन् बिस्तारै टेलिफोन कानमा पुर्याएर मोहनले सोध्यो को, को सो हो टेलिफोनको पल्लो अन्तबाट एउटी नारीको त्रस्तकम्पित स्वर आयो मोहन जसङ्ग भएर कुर्सी छोडेर उभियो त्यसको प्रत्येक इन्द्रिय सजग भयो के भन्यो तिमी माया माया मेडिकल कलेज अस्पतालबाट शेखर शेखर मर्माहत भएको छ म आएँ कसैलाई केही नभने मोहन घरबाट बाहिर निस्क्यो योटा ट्याक्सी लिएर सरासर मेडिकल कलेज पुग्यो दक्षिणपट्टिको मूल टोकामा मोहन र मायाको भेट भयो माया ढोकाको दाहिनीपट्टि अढाई लाख रुपियाँकी थिए त्यसको मुख विवर्णत भएको थियो औ शुष्क नेत्रले त्यो आकाशतिर हेरिरहेकी थिए मोहनले उद्योग थाम्न नसकी मायाका दुवै बाहुस मात्र उत्कन्ठित स्वरले सोर्यो शेखर यहाँ कताबाट आइपुग्यो माया भन न शेखरलाई के भयो मायाले अति कातर स्वरले भने मोहन बाबु ऊ त्यहाँ वेटिङ रुम छ त्यहाँ गएर बसौँ अनि कुरा गरौँला मोहनले अधिर भएर भन्यो अह म शेखरलाई एकचोटि नरी कतै जान्न मायाले बिस्तारै भने मोहन बाबु धैर्य धारण गर्नुहोस् अहिले डाक्टरहरूले कसैलाई पनि भित्र पस्न दिने छैनन् त्यसबाहेक पुलिसका अनेक कर्मचारी कोठा गरेर बसेका छन् हिँड्नुहोस् मसित अगत्य मोहन मायाले निर्देश गरेको एउटा कोठामा गएर एउटा बेन्चमा बस्यो माया पनि छेउमा को मा बसी मायाले मा माया बिस्तारो बिस्तारै भने आज म बिहानको क्लास शेस गरेर घर फर्कन लागेकोी थिएँ एम्बुलेन्सको दुईवटा मोटरले प्रचण्ड बेगमा अस्पतालको आँगनभित्र प्रवेश गरे दुवै मोटरमा चारजना सिपाही देख्दा म विस्मित भएँ दगौडेर मोटरबाट बिरामी झिकेको हेर्न छेउमा आएँ औ पहिलो मोटोबाट तिनीहरूले एउटा मानिस सिकेँ त्यसको जम्मै शरीर रगतै रगत भएको थियो मैले अलि अघि शरीर निउडेर त्यसको अनुहार हेरेँ शेखरको अनुहार चिनेर म मुर्छा परेछु <laughs> सिना पुस्तै मायाले भने चेत आएपछि आफूलाई डाक्टर र नर्सहरूले घेरेको देखेर किन्चित लज्जित पाएँ त्यसपछि डाक्टर बसुले अरू सबैलाई कोठाबाट निकालेर मलाई सोधे के त्यो मानिस मानिसतिर कोही पर्छ मैले ती मेरा सोजाती हुन् अब सानैदेखिका बन्धु हुन् भन्ने परिचय दिएर एकचोटि तिनीसित भेट गर्ने अनुमति मागेँ डाक्टर बसुले प्रथम त अनुमति दिन अस्वीकार गरे तर पछि एक मिनटको अवकाश दिए शेखरको काकीमुनि छुराको घाउ छ भित्र मुटु कलेजो अथवा फोक्सु आदिमा आघात पऱ्यो कि अहिले थाहा भएको छैन कसले अथवा किन यो दुष्कर्म गर्यो कसैलाई थाहा छैन पुलिस बाहेक अब पुलिसका मुखबाट अझै कसैले त्यो सुन्न पाएको छैन अर्को मोटरबाट एउटा मुसलमानलाई पनि झिकेका थिए तर त्यो बाटैमा मरेछ मोहनले केही भनेन मोहन मौन निशब्द रहेर भुइँतिर एक एकहोर हेरिरह्यो माया पनि यति भनेर स्तब्ध भएर बसिरहे प्रायः दस मिनट यसरी बितिसकेपछि मोहनले बिस्तारै भन्यो माया यत्रो सोधिएर न डाक्टरले के ठहरएछन् माया सम्मति सूचक भावले टाउको हल्लाएर केही नभने शेखरलाई राखेको कोठातिर गए आधा घन्टापछि माया फर्की मोहन हल्न चर भई त्यहीँ बसिरहेको थियो माया उसका अघि आएर उभिए मायाको मुखमा आशा र आनन्दका झलकले विषादका छापलाई मेटिदिएको थियो मायाको मुखको भावलक्ष्य गरेर मोहनले त्यसका दुवै हात समातेर सोध्यो समाचार मायाले भने उत्तम घाउ पाकेन भने विशेष भए अरू केही छैन ज्वरोको प्रचण्ड ताप छ औ बिरामी अझै अचेत छन् तर चिन्ताको कारण केही छैन मोहनले मनमा इष्टदेवतालाई प्रणाम गर्यो यस दिन बेलुका चार बजे मायाको विशेष अनुरोध डाक्टर बसुले अस्वीकार गर्न नसके दुई मिनटका निम्ति मैनादेवी बीण मोहन पशुराम र ललित सिंहलाई अस्पतालमा बिरामी हेर्ने अनुमति दिए छोराको अवस्था देखेर मैनादेवी अस्पतालमै मोर्छा परिन् ललित सिंहका आँखाबाट पनि आँसुका थोपा खसे बीणाले शेखरको अनुहारमा टुलुटुलु हेरिरहे त्यसको आँखाबाट एक थोपा आँसु पनि खसेन त्यसको मुखबाट एउटा शब्द पनि निस्केन त्यो महान आपतले त्यसलाई जडमुख बनाइदिएको थियो शेखरले एकचोटि अस्फुट स्वरमा भन्यो आमा राति प्राय आठ बजेको होला महिनादेवी अलि समयत भएर पलङमा बसकी छन् स्वामी नजिकैमा बसेका छन् अ परशुराम अविराम तमाखुको धुवा उडाउँदैछन् मोहन र माया बिरामीहरू अस्पताल गएका छन् नोकरले कोठामा प्रवेश गरेर ललित सिंहलाई भन्यो हजुर एकजना मधीसे एउटा स्वास्नी मान्छेसित तल आइरहेछ यो कार्ड हजुरलाई दिनुभन्छ ललित सिंहले भिजिटिङ कार्डमा छापेको नाउँ पढेर भने जान है अहिले मालिकको फुर्स छैन भन्दै कुन गुजराती व्यापारी दुःख दिन आइपुगेछ सेतीले लगत्तै फर्केर ढोकाबाट भन्यो हजुर मधीषेले ठुला हजुरका कुरा हजुरसित गर्छु भन्छ अलिक उदेक मानेर तल ओर्ले अम्बा भाइ देशई र तिनकी पत्नी सुस्का मुख लिएर ढोकामा उभिरहेका थिए ललित सिंहले तिनलाई अफिस कोठामा लगेर बसाए अम्बा भाइले केही नभनी जेबबाट दुईवटा अखबार झिकेर ललित सिंहका अघि राखिदियो प्रथम अखबारमा ठूला ठूला अक्षरमा निम्न लिखित खबर छापेको थियो शुक्रबार दैनिक भारत मित्र विशेष साङ्ग चार बजे हावडामा एघार बजे दिउँसो लोम हर्षणकाण्ड नारी हरणको विवत्स दृश्य नेपाली युवकमाथि गुण्डाहरूको आक्रमण आज दिउँसो हावाडा पुलको छेउमा औ वडा बजारको मुखैमा अत्यन्त लोम हर्षण दृश्य देखियो हाम्रा विशेष प्रतिनिधिले घटनास्थल गई सोधपुछ गर्दा यस्तो आशयको वृत्तान्त थाहा पाइयो आज प्रायः 11 बजी बिहान एउटा ट्याक्सी बडा बजार र स्ट्यान्ड रोडको जङ्क्सन लिएर आएर आकाशी एक्कासी ट्याक्सीको ड्राइभरले छेउमा बसेको युवकमाथि आक्रमण गर्यो औ एकजना अज्ञात मुसलमानले युवकलाई छुरा हान्यो अर्को ट्याक्सीबाट एउटा सिखे प्रथम ट्याक्सीमा बसेको एउटै अज्ञात युवतीलाई लिएर भाग्यो मुसलमान गुण्डा पनि युवकको छोराले आहत भयो अहिले दुबै आतताई र नेपाली युवक अस्पतालमा छन् ड्राइभर पुलिसको हाजतमा छ पुलिस, पुलिस खुबै मुस्तैदीसित मामलाको अनुसन्धान गर्दैछ पुलिसहरू भन्छन् दोषीहरू चाँडै नै पक्रा पर्ने सम्भावना छ पुलिसलाई कति कुरा थाहा भइसकेको छ तर ती कुराहरू प्रकाश गरिनेछन् द्वितीय अखबारमा निम्नलिखित खबर प्रकाशित भएको थियो शुक्रबार दैनिक भारत मित्र विशेषाङ्क पाँच बजे हाम्रा विशेष प्रतिनिधिले पुलिस कर्मचारीसित लालबजार थानामा भेट गरेर आजको लोम हर्षण पाशविक नारी हरणको घटनामा अज्ञात आतताईहरूका हातबाट आहत हुने नेपाली युवकको नाउँ पत्ता लगाएका छन् युवकको नाउँ श्री इन्द्रशेखर खड्का उमेर प्राय तेइस वर्ष कलकत्ता युनिभर्सिटीका ती बिए हुन् अपरिता युवतीको के पर्छ त्यो पुलिसले अनुसन्धान गरेर जानिसकेका छैनन् तर विशेष कारणले अहिले पुलिस त्यो कुरा जाहेर गर्न राजी छैनन् युवक अझै अचेत छन् अब भएको कुनै कारण छैन ललित सिंहले दुबै पत्र पढेर दसैँपट्टि दृष्टि फर्काए त्यसैले शेखरसित परिचय भएका दिनदेखि आजसम्मका समस्त कुरा ललित सिंहलाई भने सुनाए आज बेलुका यो पत्र पढेर म त अभाग पाएँ मेरी गृहिणी आत्य र प्रायः अचेत भइसकेकीकीकीकीकी छन् हामी दुई सरासर अस्पताल गयौँ त्यहाँबाट डाक्टर बसुका सौजनाले तपाईँहरूको नाउँ र ठेगाना प्राप्त भयो देशईका आँखा सजल भए औ देसाई पत्नी त धुरूधुरू रुन लागेन ललित सिंहले ती दुईलाई गृहिणी बीणा र परश्रामतिर परिचय गराइदिए नौ बजी राति मोहन र रा माया अस्पतालबाट फर्के देसाई र तिनकी पत्नीलाई देखेर ती दुई छक्क परे परुश्रामले सबै कुरा मोहन र मायालाई पनि सुनाए श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन रूपनारायण सिंहको मौलिक उपन्यास भ्रमरको वाचन हो यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो नाइन्टी नेटवर्क पोस्ट बक्स नम्बर छ चार यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना एसएचआरयुटीआई हवस् त अर्को साता भ्रमरको अन्तिम श्रृङ्खला लिएर आउनेछौं त्यसअघि मंगलबारको श्रृङ्खलामा बुद्धिसागरको उपन्यास कर्णाली को वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश रिरौला र म अक्षुत घिमिरे विदा चाहन्छौ शुभरात्री